नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एकछिुप्लोच मेघर्जमा अर्पण पड़ समर्पणको अर्को एउटा रमाइलो भसाइली आज पनि हामी तपाईँलाई भे भेट्न आइसकेका छौँ प्रविधि कक्षामा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा आज म प्रतीक्षा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 भनेदेखि अथवा तपा, तपाईँको आफन्त तपाईँ बाटो टाढा हुनुहुन्छ भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँकै सम्झना तपाईँकै आफन्तसम्म पुर्याउनका लागि हामी उपस्थित भइसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी र शून्य छप्पन्न लागि खुल्लै खुल ला र यति बेला कोही साथी आइसक्नु भएको छ आफ्नो आफन्तसम्म आफ्नो सम्झना समर्पण गर्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्कार हजुरको बोल्दै हुनुहुन्छ अनि सुनिता हजुर कस्तो चलिरहेछ त नि कस्तो लागिरहेछ रमाइलो लाग्छ कि रा रमाइलो लागिहाल्छ हजुर रमाइलो मात्र धेरै नगर्नुहोस् नि पढ्नु पनि पर्छ फेरि है हुन्छ अनि आज सुनिताले अर्पण समर्पण मार्फत सम्झिने कागलाई हो हजुरलाई धन्यवाद कन्डको विषणालाई अनि राजभाइलाई सूर्यदालाई अनि मेरो घर परिवारलाई अनि मेरो साथीहरू लक्ष्मी सविता सुस्मिता दिनेश विराज विशु सम्पूर्ण मलाई सुन्ता होला चिन्न चाहिँ सम्पूर्णलाई सुनिता आउँदै गर्नु होला राम्रोसँग पढ्नु होला है त हुन्छ हेलो नमस्कार नमस्कार जी आउनु भएको थियो यति बेला कुम्रुजबाट र अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण रे एक सय र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुन सुके भएको छ तपाईँ पनि आउन चाहनुहुन्छ आफन्तलाई सम्झिन चाहनुहुन्छ कुनै सन्देश कसैको लागि भनेदेखि आउनुहोला यति बेला कोही साथी आइसक्नु भएको छ हजुर नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर जुटपानीबाट लक्ष्मी गुरुङ अनि लक्ष्मीजी के छ सन्चो छैन कि सन्चो छैन कि के हो हाम्रो लक्ष्मीजीलाई ख्याल गर्नु होला आफ्नो है अनि खाजा खाइसक्नुभयो कि खानुभएको छैन नि भर्खर सुगर उठेर ल आफ्नो ख्याल गर्नुहोस् मेडिसिन टाइममा लिनुहोस् है अनि आज अरू पनि समर्पणमा आउनुभएको छ धेरै पनि बोल्दिनँ को कसलाई सम्झिनुहुन्छ अनि हाम्रो लक्ष्मी अहिले भने बिदा हुन्छ आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है नमस्कार लक्ष्मीजी हुनुहुन्थ्यो यति बेला र अर्को समर्पणको यो श्रृङ्खलामा तपाईँको लागि एउटा चाहन्छु भर्खरै बजारमा आएको छ तपाईँलाई हेर्दै हेरद हे दे आकसमा थी उड़ी हले मया कठम्डू छूट हृदे आकसमा थी उड़ी हाले म याद आयो अपने देश को याद आयो अपने दोस्तुओं धेरे तारा पोगी हाल माया काठमंड छूट हेद हे विदेशी न मंथी रे माँ ओ विदेशी न मंथी बाधेता मरे माँ जति दुख गर्द परे अभावमय मरे माँ छोट साथी भाई छोटे तरफी हर मठम दो छूटो है दहे रेडियो पार्ट, एक से चार मेगा अब मा। लोक कार्यक्रम का को अत्याधुनिकेनेरटर भाड़ा में पाइन का साथ ही डांस पार्टी को सय पैतिस अन्ठानब्बे शून्य अडसठी फर हाई क्वालिटी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण समर्पण श्राम पछाड़ी को समय में तुन स्वागत करना चाहिए ती बेला अर्पण समर्पण के श्रृंखला सुनी राख्स तोकप्रिय रेडियो रेडियो अर्पण एक सौ चार तुप्ल पांच मेक हर्ज में साथ साथ ही बेला तट अनलाइन को डब्लू डब्लू डब्लू डट रेडियो अर्पण डट कम लगन करें विश्व को जोसुक गुना बेसिदी महाकालीसम जहां कहीं रहने रा, सुनी राख्स तैंकें हामीसँगै सहयात्रा गर्न चाहनुहुन्छ भनेदेखि दुईवटा बाटो तपाईँको लागि खुला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई गाडीकोमा स्वागत गर्छु हजुर नमस्कार हजुर र कहाँबाट को बोल्दै हुनुहुन्छ राधा अनि के छ नि हाम्रो राधाजीको खबर मेरो पनि ठिक छ अलि ठिक छैन कि जस्तो लाग्यो हाम्रो राधाजीको हजुर अलि ठिक छैन कि जस्तो लाग्यो सन्चो छैन कि जस्तो जस्तो लाग्यो नि त हो र तपाईँको राम्रोसँग आइरहेको किन होला है तपाईँ आराम त हुनुहुन्छ नि बिरसन्चो त भएको छैन नि भने कि हजुर सुन्नु भएको छैन र ल ल ल भन्नु ल अब चाहिँ भन्दै है अनि खाजा खानुभयो कि खानुभएको छैन भइसक्यो किन बोलाउनु भएन खाजा खाने बेलामा सम्झिनु भएन नि त सम्झिनु पर्दैन ल ठिकै छ त्यसो भए कुनै दिन आयो भने छैन अथवा भेट भएन भनेर म फर्किनु नपरोस् है त हजुर अनि आज हाम्रो दादाजीले सम्झिरहे कसलाई हो धन्यवाद राहोला अहिले भने बिदा भयो है नमस्कार राधाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पण गर्नु श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार नमस्ते, सान्थी। अनि सान्थी जी। खाजा? खाजा जोड काँतोडले बोलिरहेको छु त होइन बुझ्न हो ल ठिकै छ मैले खाजा पनि खाएर आइसकेँ हो ठुलोसोली पनि बोलिरहेको छु किन पुगेन छ आवाज कुन् है तेरो तर्फबाट मैले पुरै आवाज दिन्छु अब विष्णुजीको हातमा छ अरू चाहिँ है अनि शान्तिजी हजुर भएको छैन है जसले फोन गर्नु भएको थियो उहाँहरूको लागि अनि रेडियो अर्पण सुनेर बस्ने सम्पूर्णको लागि अनि थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा हामी आफन्तसम्म पुर्याइराखेका छौँ तपाईँकै साथी सङ्गीतसम्म पुर्याइराखेका छौँ तपाईँ कतै जानु भएको छ आफन्तहरूसँग कुराकानी भइरहेका छैन भेट भएको छैन सन्देशहरू छोड्न पाउनु भएको छैन फोन गरेको फोन लागेन एकचोटि हामीलाई गर्नुहोस् पक्कै पनि लाग्छ र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला आउनुहोला तपाईँकै सम्झना अझ विशेष गरी भनौँ तपाईँकै सन्देश तपाईँको आफन्तसम्म पुर्याउनको लागि हामी हरेक दिन आउँछौँ हर दुई बजीको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजीसम्म र यति बेला भने कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिरहेछ त्यस्तै सङ्केत मिलेर हुनुहुन्छ अरे उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्ते हजुर कामाटेको बोल्दै हुनुहुन्छ अनि के छ प्रकृतिको हाल खबर मेरो पनि ठिक छ खाजा खानुभयो कि मैले त खाइसकेँ ना। आज त सबभन्दा फर्स्टमा है विष्णुजीले पनि खाना भ्याउनु भएको छैन होला सायद मैले चाहिँ खाइसकेँ अनि हाम्रो प्रकृतिको चाहिँ कति बेला हुन्छ धेरै समय पछाडि आउनुभयो है केमा व्यस्त हुनुहुन्छ र यति धेरै अनि आज सम्झिने कागलाई सरस्वतीको लागि मेरो बाबा मम्मी र मूर्णको लागि मलाई नसम्म भएको छ हुन्छ अहिले भन्ने बिदा हुन्छ है नमस्ते नमस्कार प्रकृतिजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पण श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाई तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा र यति बेला फेरि पनि हामी तपाईँको लागि अर्को एउटा सुमधुर साङ्गीतिक आवाज राख्छौँ त्यस पछाडि फेरि आउँछौँ फोन प्रयास गर्दै गर्नुहोला तिम्रो दिलमा कसको दिलमा फुल रमा यति धेरै माया गर्छ खै कसरी भुल ला रमा खै कसरी भुल तिम्रो दिलमा तीम नहीं तीम तिमी तीम बाहेरा ये ती धर दीने ये धीरे माया माया दीने धेरै माया दिन्छु खै कसरी भुलनाएर अलिक नआवाज निकै मिठो आवाज तपाईँले सुनिसक्नु भएको सर्वण समर्पणको श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँको सम्झना तपाईँकै आफन्तसो हामीले पुऱ्याइराखेका छौँ यदि सम्झिन जानुहुन्छ भने आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुला छ शून्य छप्पन्न र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर म धनकुटा उयो को हुने हुन्छ नि ठिकै छ आज हेर्नु न साथीको बिहेमा गएको होइन आज फेरि नि मेरो बेस्ट फ्रेन्ड कञ्जङ भण्डारीसँग पनि भेट भएको छ है हजुर हजुर अब ठिक भएर निलमजी भइसक्यो होला हजुर भइसक्यो त हजुरको जी भएको छैन हजुरलाई पनि पठाइदिनु नि कसरी सम्झना छ अनि अर्पण समर्पण सुनिरहनु भएको होला उहाँलाई अनि निसा तामाङ सानु गुरुङ सन्जु चौधरी उमा बानिया गोमा राई मगर ज्योति मगर अङ्किता न्युपाली अञ्जना सापुटा नम्रता चौधरी अस्मिता चौधरी अनि मिना गुरुङ अनि सलिना निरा होइन मेरो बेस्ट फ्रेन्ड पवनजङ भण्डारी यहीँ हुनुहुन्छ उहाँलाई भरत साई अनि मनोज दिपक धर्म सुदन पृथ्वी अनि विकास कार्की अनि मेरो सारो साथी भण्डाराना मगर अनि सुन्नु नै पवनजाङ भण्डारी हजुरसँग छोटो गफे है यसैमा नमस्ते नमस्कार खबर अनि अनि अनि बेस्ट सम्झिनु <laughs> अनि अनि मेरो कुराकानी गरिसकेका छौँ श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ र कोही साथी फेरि नमस्कार दिदी हजुर के गर्नु नि अमृतजी जबबाट कतिको सन्तुष्टिसार सन्तुष्टि छैन मनलाई चाहिँ बुझाइएकै छ बुझाउनु पनि आज अर्पण सम्बलक छ चिताउन बसाई कतिको छ तपाईँको कति समयसम्म कति समय, समय बस्नुहुन्छ आज़ होला मेरो ल ठिकै छ अब समय रह्यो फुर्सद भयो भने यसो कहिले काहीँ सम्झिँदै पनि गर्नु होला है त ए ल अनि तपाईँले सम्झिनु जा कसलाई कस कसलाई भन्नाले मलाई अमृत खड्गा भनेर तिमी सम्पूर्ण साथी साउन होला, जी मृतजी हुनुहुन्थ्यो यति बेला र यो श्रृङ्खला आएको भने अन्तमा आइसकेका छौँ रे मैले भनेस्टफ्रेन्ड्सले मलाई त्यस्तै खबर गर्नुभएको छ भने कार्यक्रमबाट बिदा माग्नुपर्छ है तिनजेलसम्म हामीले तपाईँ अहिले अर्पण समर्पणको श्रृङ्खला सुनेर बस दिनु भयो हामीलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ रन्तमा अन्तमा विशेष धन्यवाद दिन्छु मेरो आवाजलाई तपाईँको रेडियो शेर्सम्म पुर्याउनका लागि सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुलाई हवस् त अर्पण समर्पणको आजको श्रृङ्खलाबाटमा प्रतीक्षा पनि बिता हुन्छु भेट्नको ला लागि चार बजे पछाडि रोजाइमा लग भागेको बसाइ लिएर आउनेछु हवस् त नमस्कार